मिर्मि रेमा बिहान बोकेर आउतिमी मिर्मिर रेमा बिहान बोकेर आउतिमी मनभित्र मन कसबै बहा पोखेर आउतिमी मिरमिरेमा बिहानी मन सबै बह पोखे रोखे रोखे रलाग्न पनि सक्छ ठिक नलाग्न पनि सक्छ तिम्रो आफन्त आफन्तलाई जे जे होला भने छाती पार्छ पक्कै तिम्रो आँसुले मलाई कमजोर पार्छ पक्कै वर्षा जस्तै बोक्ने आँसु रोकेर आउतिमी मिरमिरेमा बिहान बोकेर आउतिमी र म तिम्रा आफन्तमा एक रोज्नु पर्छ तिमीले म र तिम्रा आफन्तमा एक रोज्नु पर्छ तिमीले कसलाई रोज्ने हो त्यो सोचेर आऊ तिमी कसलाई रोज्ने हो त्यो सोचेर आऊ तिमी कसलाई कसलाई मिरमिरेमा बिहानोकेरिमी मनभित्र स्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा बुलबारी कार्यक्रम मेरो रचनाको पुर्खाईमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छन् तर्पण पारीका अननीय मित्र विष्णुसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईकै लोकप्रिय सामुदायिक रेडियो रेडियो वर्पण एक सय चार थप्लो पाँच मेघाट सँगसँगै हामीलाई साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपाली समाचार सकिए लगतै करिब करिब दस बजीसम्म व्यवसाय बस्नको लागि आउने गर्छौँ हीक्रममा जुट्नको निम्ति हामी उपस्थित भइसकेका छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेको थिएँ जुन गजललाई पठाउनु भएको थियो हिमाल बुडा नवा ठाना पाँच आसामदेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना उहाँको मिरमिरेमा बिहान भोकेर आऊ तिमी मनभित्रका सबै वहा पोखेर आउ तिमी तिम्रो आँसुले मलाई कमजोर र पार्श पक्कै वर्षा जस्तै बग्ने आँसु रोकिएर आउ तिमी वर्षा जस्तै बग्ने आँसु रोकिएर आउ तिमी धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना, रचना तपाईँको मैले यो विषयमा रहेर वाचन गर्न पाइरहेको कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लगहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पो डट कमबाट त्यसै गरी मोहन बिहानी डट ब्लग स्पो डट कमबाट रेडियो अर्पन डट ब्लग स्पो डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुन सुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ डाउनलोडको व्यवस्था गर्नुहुने साथीहरू सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यो समयमा मन मुटुमा बस्न सफल कार्यक्रम हो र कार्यक्रम मेरो रह हामी तपाईँकै साहित्यिक सिर्जनाहरू गजल कथा कविता हाइको मुक्त यस्तै यस्तै साहित्यको सबै विधाहरू सबै फुलहरू फुल्ने गर्छन् कार्यक्रम मेरो रचनाको यो बसाइमा आज पनि तपाईँका धेरै रचनाहरू मेरा पोल्टाभरि छन् ढिलो नगरिकन तपाईँको रचनालाई अगाडि जोड्छु समयमा गजल छ मेरो हातमा आभास भाइ हेमजा पोखरादेखि पठाउनु भएको गजल भोलि बिहानीको सूर्यबाट राजधानी कर्णालीमा बनाउनु पर्छ कि हुम्ला जुम्लामा डक्टर कि हुम्ला जुम्लामा डक्टर पठाउनु पर्यो होइन भने रोगलाई सहरमा चरुवा गर्नुपर्छ भोलि बिहानैको सूर्य पश्चिमबाट उदाउनु पर्छ लौरी समाउँदै चस्मा मिलाउँदैमा सत्ता ढल्छ लौरी समाउँदैमा चस्मा मिलाउँदैमा सत्ता ढल्छ यसरी हुँदैन अबको सरकार युवाले चलाउनु पर्छ यो देशको राजधानी कर्णालीमा बनाउनु पर्छ नेताहरूलाई हातमा हातका औंलामा हातका औंलामा गर्न सकिन्छ जसले सोचेका छन् हाम्रो देशलाई बचाउनुपर्छ यो देशको राजधानी कर्णालीमा बनाउनु पर्छ इसारा नबुझेपछि आवाज पनि नसुनेपछि इसारा नबुझेपछि आवाज पनि नसुनेपछि निरही आभासो हुन् हुन्छ अनि कलाम समाउनुपर्छ यो देशको राजधानी कर्णालीमा बनाउनु पर्छ भोलि बिहारीको सुरै पश्चिमबाट उदाउनुपर्छ यो देशको राजधानी कर्णालीमा बनाउनुपर्छ निकै सुन्दर रचना हुम्ला जुम्लामा डक्टर पठाउनु पर्ने कुराहरू अनि डाक्टर पठाउन नसकिएमा ती ठाउँका रोगहरूलाई सहरमा सरुवा गर्नु पर्यो है भन्ने रचना हुँदै थियो सुन्दर रचना यो भावको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आभास भाइ हेमजा पोखरादेखि यो रचना पठाउनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु एलके बानिया हेटौँडा पाँचदेखि पठाउनु भएको रचना आज भुलिदेऊ तिमिनी भुल्नेछु म पनि भुलिदेऊ तिमिनी भुल्नेछु म पनि रात छँदै म यादमा देखिएको छ पनि बिछोड के अनुभव नहुँदा नहुँदै नहुँदै सम् सहजता नहोला विषय गम्भीर हो सहजता नहोला आडभर छैन केही घुमाउँदा फन फनी भुलिदेऊ तिमी नै भुल्नेछु म पनि आफैलाई थाहा छैन कहाँ पुर्याउँछ तौरले आफैलाई थाहा छैन कहाँ पुर्याउँछ तौरले दैलो देख्दा सम्झिनेछु यो होइन घर घर नै भोलिदेऊ तिमी नै म पनि रात सधैँ छु यादमा देखिबस्छ पनि भुलिदेऊ तिमी नै भुल्नेछु म पनि आफ्नो मायहरूलाई आफूले पनि भुल्न सक्छु र तिमीले भुल्न सक्छौ भने हुँदै थियो धन्यवाद दिन चाहन्छु रचनालाई अगाडि जोड्छु सम्झना छोडिजानेलाई लगाई फुल कोडी जानेलाई छोडी जानेलाई लगाई फुल गोडी जानेलाई खै केमा लाग्यु बैगुनीलाई खै केमा मात लाग्यु बैगुनी वचन तोडिजानेलाई लगाई फुल गोडी जानेलाई मनमा बस बस बासी लत्याएर हिँडी मनमा बाँस बसी लत्याएर हिँडी एकै श्वास बनिमुटु जोडी जानेलाई लगाई फूल गोडी जानेलाई एौ माया पागल सरी भएछु ए मत लौ मत ल मा पागलसरी बनेछु गुनासो छैन केही बाटो मडिजानेलाई गुनासो छैन केही बाटो मडिजानेलाई लगाई फुल गोडी जानेलाई सम्झना छोडिजानेलाई आफ्नो माइलोले त्यो फुल लगाइसकेपछि गोडी गएका कुराहरू अनि सम्झना मात्र छोडिगएका कुराहरू अनि मनमा बास बसे अनि लत्याएर हिँडेका कुराहरू हुँदै थियो रचनामा निकै ध्यद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई जोड्छु प्रकाश पुष्पक राई पुमाजीले बेलटार उदयपुरदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्छु मायामा साँचै दुई धार हुन्छ र क्वेसन मार्क गर्नु भएको छ सोध्दैन गाह्रो भयो जोडियो नाता छुटाउन गाह्रो भयो काट्ने तरवार हुन्छ र मायामा साँचै दुई धार हुन्छ र प्रेममा रम्दै मुटुभित्र बस्नु छ प्रेममा रम्दै मुटुभित्र बस्नु छ मायाको बस्ने दरबार हुन्छ र मनको घाउ उपचार हुन्छ र धेरै पटक जीवनको भेट हुन्छ पीडाले पोलियो है मुटु बिछोडको पीडाले सपना सबै साकार हुन्छ र मायामा साँचे दुई धार हुन्छ र मनको घाउ उपचार हुन्छ र मनको घाउ उपचार हुन्छ र प्रकाश पुष् राईपुमाजीले यो रचना पठाइदिनुभयो धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसाइमा हिराको सुमाधुर साङ्गीतिक आवाजलाई फोटो फिर्ता दिन्छु अब मेरो माया मारेपछि फोटो फिर्ता दिन्छु अब मेरो माया मारेपछि साथी भए मात्र भने सधैँभरि टारेपछि एक्लै बाँच्छु मिठो खान्छु चाहिएन झुटो साथ एक्लै बाँच्छु मिठो खान्छु चाहिएन झुटो साथ यो जुनीमा पाउने आश हृदयले हारेपछि साथी भएलाई मात्र भने सधैँ टारेपछि जसो गरी भए पनि जीवन चलाइदिन्छु जसो गरी भए पनि जीवन बाध्यता र व्यवस्थातामा निति पारेपछि फोटो फिर्ता दिन्छु अब मेरो माया मारेपछि टुट्नु थियो टुट्यो मुटु अब जोड्ने चाह छैन अन्त्य हुने हो जिन्दगीको लामो यात्रा अन्त्य हुने हो जिन्दगीको लामो यात्रा सात नदिए तिमीले अन्तै साइनो सारेपछि फोटो फिर्ता दिन्छु अब मेरो माया मारेपछि साथी भाइ मात्र भने सधैँभरि टारेपछि साथीभाइ भने सधैँ टारेपछि सञ्जीव भण्डारी फुलपेङको टीन सिन्धोपालोक हाल कोरियादेखि यो रचना पठाइदिनु भयो स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइमा प्रिय मित्र तपाईँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाट सँगसँगै सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँकै रचनाहरूको वाचनु हुने ठाउँ हो साझा थलो हो तपाईँकै गीत कथा कविता हाइकु सबै साहित्यिक विधाहरू समेट्छौँ हामी कार्यक्रम मेरो रचनाको बसाइमा <ड़ी थैंद Lutheran> रहेर यदि तपाईँ पनि सिर्जना कोर्नुहुन्छ कार्यक्रम मेरो रचनामा तपाईँकै सिर्जनाहरू वाचनुहोस् भन्ने चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनाको ठेगानामा आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो वर्पण एक सय चार थप्लो पाँच मेघरत नगर एक बुकलर छोक छ त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको लागि आरजे दीपेन्द्र वान टू थ्री एट जिमेल डट आफ्नो रचनाहरूलाई इमेल पनि गर्न सक्नुहुनेछ त्यसै गरी संग फेसबुक छ फेसबुक में मेरे रचना को फेसबुक पेजलाइ सर्च करें रचना पक्ना डब्लू डब्लुडब्लू डेसबुक डट कम स्लैश मेरे रचना डट फाइव लर्च कर अवश्य त्या मेरे रचना को फेसबुक पेजला भेट अचना पोस्ट कर रचना वाचण करने अर्क रचना अभी जोड़ चुढ़ो नगरिकन मेरे हाथ में दिल्ली था मगर्जी गैराकूटी पठान रचना बिहेना एकै नजरमा महने मलाई हजुर बिहे गर्ने आँट्याउ हो मिठो वचन बोली पनि जुगाल ठिक हो मीठो बच्चन बोलेपनी मेरे होने वाले भाज राम शाली हजूर बिहेना आंटिया मैंने नीपाली हजूर छिडियो कुरो रातो टीका नहीं सुरू भो लगा छिड़ीयो कुरो रातो टीका नहीं सुरू भो ला तब आफन्त र मित्रहरूले बजाए ताली हजुर बिहे गर्न आँट्याछु मैले नि यसपाली हजुर आफन्तले बजाए ताली हाँस्दै रमाउँदै खुसी आफन्तले बजाए ताली हाँस्दै रमाउँदै खुसी लिम परेश बन्धनमा भन्दै साथीले मारे गाले हजुर बिहे गर्न आँट्या छु मैले नि यसपालि हजुर मैले आँटे लौ साथी पालो अब तपाईँहरूको मैले आँटे लौ साथी पालो अब तपाईँहरूको जे परला पर्ला जोडे यसपाली ससुराली हजुर बिहे गर्न आँट्या छु मैले नि यसपाली हजुर केटी हेर्न गएको रहेछ अलि काली हजुर बिहे गर्न आँट्या मैले नि यसपाली हजुर आफूले बिहे गर्न आँटेका कुराहरू हुँदै थियो रचनामा अनि त्यसपछि आफ्ना साथीभाइलाई पनि जे पर्ला पर्ला मैले आँटेँ अब तपाईँहरूले पनि आँट्नु साथी भन्ने कुराहरू हुँदै थियो रचनामा निकै सुन्दरचना दिनु थापा मगर्जीलाई धेरै धेरै धन्यवाद यो सुन्दरचनाको लागि त्यसै अर्को रचना रचना धनकुटा जनताको घाँटी रेट्ने तर वा चाहिँ शास्ति दिने बजार चाहिँ सोझो थियो हिजो जनता आज सचेत छ सोझो थियो हिजो जनता आज सचेत छ राष्ट्रघाती गद्धहार चाहिँ गरिबलाई सास्ती दिने बजार चाहिँ काम गर अस्तिमा बोले जस्तै काम गर अस्तिमा चुनाव जित्दै सहर पस्ने मुहार चाहिँदैन जनताको घाँटी रेट्ने तौहार चाहिँ बंगालोमा देश डुब्यौ निकास देऊ अब बंगालोमा देश डुब्यौ निकास देऊ अब नात मित्र न ना नबहिर शङ्गार चाहिँदैन जनता को घाटी रेटने तरवार चाहना गरीबला शास्त्री दिने बजार चाहिदा निके सुंदर रचना यह सुंदर रचना कोश राय धनकुटा के मित्र लाद दिन चाहूँ ते गई अर्क रचना अगड़ी जोड़ू मेरे हाथ में अजय पारक जी रचना वहाँ को रचना जो जिन्दगीको सपार पनि कता कता मोडिन्छन् जिन्दगीको रफ्तार पनि कता कता मोडिन्छन् योमान त्यतै फुलसँग ठुकिन्छन् म आफ्नै नजरबाट छुट्टिएर हराएको छु या म आफ्नै नजरबाट छुट्टिएर हराएको छु यार सायद मेरो लास अब उनकै बस्तीमा भेटिन्छ जिन्दगीको रफ्तार पनि कता कता मोडिन्छ बडामा जालिन्छ यो जमाना होस गर्नु होला अमृत देखाई बोतलको झार पिलाइन्छ जिन्दगीको रफ्तार पनि कता कता मोडिन्छ अचेल फुललाई भमराको विश्वास रहेन अचेल फुललाई भुमराको विश्वास रहेन त्यसैले हो कि जीवन सङ्गीनी पनि बदलिन्छ जिन्दगीको रफ्तार पनि कता कता मोडिन्छ कयौ रात टुराहरू पनि पिएर निधाएका छन् कतै रात टुहोराहरू पनि पिएर बिताएका निधाएका छन् सरकार भने आफ्नै दरबारमा व्यस्त देखिन्छन् सरकार पनि आफ्नै दरबारमा व्यस्त देखिन्छन् जिन्दगीको रफ्तार पनि कता कता मोडिन्छन् बहकेर मन त्यही फुलसँगै ठोकिन्छन् प्रिय मित्र अर्को सुमधुर साङ्गीतिक आवाज अबको क्रममा मात्र तपाईँको लागि छैना नोली के कस्ो छैना स्तो सबै कालो हुन्छ धन कमाउन परदेश गएको छोरो हराए सबै कालो हुन्छन् संसारमा गोरु हराए माया पनि एक हुन्छन् दोहोरो हराए सबै कालो हुन्छन् संसारमा गोरु हराए दिवस मगर जुटपा चार शोल सगुन चोक चित्रवनका मित्रको रचना सँगसँगै अब भने हामी कार्यक्रमको निर्धारित समय सकिन सकिन लागिसकेको छ अन्त्यमा छौँ हामी यति सुनेर साथ दिनुभयो तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्य अनि ब्लगमा कार्यक्रम राखेर रा साथ दिनुहुने मित्र रामचरण श्रेष्ठ मोहन बिहानी रिजन केाह सब सर्जकवादामी दिन ये रचना ताचन करने मौका मिलोस् यही चाहना रख्ते छुट्टी पर्वज सुनेर साथ में धन्यवाद विष्णु श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि अर्को हप्ता यसै समयमा यसै स्टुडियोमा भेट्ने बाचासहित छुट्टिन्छु हस्त नमस्कार